सुलभ प्रभावकारी स्वास्थ्य को लागि रत्नगर अस्पताल प्रणाली रत्नगर दुई मेन रोड चाँडी चोक चितवन अहिले अपरान्नको चार बज्यो अहिले अपरान्नको चार बज्यो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 सेवा स्त्री तथा प्रसुति रोग सेवा मानसिक तथा नशा रोग सेवासरे तथा सेवा साथै सेवा बिरामी भन्ना, जनरल सर्जरी तथा वरिष्ठ हाट जोड्ने नसा तथा बाथ रोग ट्रमा स्पाइनल सर्जन विशेषज्ञ डाक्टरद्वारा ढाड दुख्ने हात खुट्टा झमझमाउने ढाडको नसा च्याकिएको खप्टिएको सिल्का हान्ने पोल्ने जोड्ने दुख्ने सुनिने बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं उपचार भइरहेको सहर जानकारी गराउँदछौ सम्पर्क रत अस्पताल प्राली मेन छप्पन्न पांच साठी तीन सौ एक चालीस मनोरंजन खबर को साथमाटल स्टार बैंक यूट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 अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चा दो दो चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा डब्लू डब्लूब्लू डट रेडियो अर्पण भएको अपराह चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ समाचार कक्षीबाट म सुजिता अब खबर विस्तारमा नेकपा माओवादीले नेतृत्व गरेको साना दलहरूको मोर्चा सरकार र रा प्रमुख चार राजनैतिक शक्तिको विरुद्धमा गरिने आगामी आन्दोलनको तयारीबारे आन्तरिक छलफलमा जुटेको छ चौथो चरणको आन्दोलनको तयारी र वर्तमान राजनैतिक परिवेशको बारेमा मोर्चाले छलफल सुरु गरेको हो नेकपा माओवादीको केन्द्रीय कार्यले बुद्धनगरमा किशोर विश्वासले नेतृत्व गरेको मोर्चा र नेकपा माओवादी अध्यक्ष मोहन वैद्य अहिले छलफल दिउँसो चार बजे मोर्चामा आबद्ध अन्य दलसँग छलफलको तयारी भइरहेको नेकपा माओवादीले जनाएको छ उच्च स्तरीय राजनीतिक समितिको तर्फबाट काङ्ग्रेस सभापति सुशील कोइरालाले निर्वाचनमा सहभागी हुन गरेको आग्रह र यसबारे मोर्चाको धारणा सार्वजनिक गर्ने बारेमा पनि बैठकमा छलफल हुनेछ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आउने मङ्गसिरमा पनि संविधान सभाको चुनाव गर्न गाह्रो हुने बताउनु भएको छ अहिले विभिन्न शक्तिहरू आफ्ना मागहरू अघि विपक्षीमा रहेकोले परिस्थिति जटिल रहेको उहाँको भनाइ छ प्रेस नेपालले आज राजधानीमा गरेको कार्यक्रममा नेपालले सबैभन्दा पहिले चुनावको विपक्षीमा रहेका सबै दलहरूलाई सहमतिमा ल्याएर चुनावको वातावरण बनाउनु पर्ने बताउनु भएको छ उहाँले उच्च स्तरीय राजनैतिक नेकपा माओवादी र मधेसी जनअधिकार फोरम नेपाललाई पनि सहभागी गराउनु बताउनु भएको छ नेकपा माओवादी जनअधिकार नेकपा माओवादी जनअधिकार बलियो नभएकोले र तराईका दलहरू हिजोको आफ्नो प्रतिष्ठा गुमिसकेकोले अहिले चुनाव चुनावमा पश्चिमा नदेखिएको पनि नेपालको आरोप छ मुलुकको वर्तमान सङ्क्रमणकाल अन्त्यका लागि सबै मिलेर चुनावको चुनावमा जानुको कुनै विकल्प नभएको नेपालको भनाइ छ नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले नवलप्रासीमा भएको महासमिति भेलापछि आफ्नो पार्टीप्रति जनविश्वास बढेको दावी गर्नुभएको छ आज सल्लाहको लालबंदी नेपाल प्रेस यूनियन ने पत्रकार सम्मेलन में नेता देउआ ने महासमिति भेला गलती कमजोरी सचाएर सबने अगि बढ़ने प्रस्ताव पारित करती का फेरी जनता को विश्वास बढ़े दावी आदिवासी जनजाति मधेशी महिला दलित सबका चाहना समेटियों को घोषणा पत्र जाने जानकारी दीदी देववा अब संविधान सभा निर्वाचन में आपने पार्टी जनता ने सब भाव ठू बनाने आज सिन्धुली को सम्म हुने पार्टीको आमसभामा सहभागी हुन आउने क्रममा देउवा सहितका नेताहरू हिजो साँझ सर्लाही जानुभएको थियो सर्लाहीमा पत्रकार सम्मेलन र कार्यकर्ता भेटघाटपछि देउवा जान जानुभएको छ चितवन राष्ट्रिय निकुञ्जभित्र लाग्ने बाबाको मेला दर्शन गरेर फर्किएको ट्याक्टर पटियानी नौ धनौजीमा आज दिउँसो पल्टिँदा एकजनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् पटियानी गाविस भवन नजिकैको घुम्तीमा बसलाई ओभरटेक गर्ने क्रममा तीव्र गतिमा रहेको नातिन त चार सात शून्ना पांच नंबर को ट्रैक्टर दुर्घटना हो दुर्घटना में पी नाम ठेकाना नखुले करीब बाह तेरह वर्ष का बालक रहेन ये घाइतेमे कहीं को अवस्था गंभीर रहकर इलाका प्रहरी गीतागर ने जनाती भरतपुर का, का विभिन्न अस्पताल उपचार भैर दुर्घटना में परे ट्रैक्टर घटनास्थल में रहकर चालक फरार रही स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम आजदेखि सुरु भएको छ जन्मेको महिनादेखि पाँच सम्मका करिब सैतिस लाख बालबालिकाहरूलाई भिटामिन ए र तीमध्ये एक वर्षदेखि पाँच वर्षसम्मका करिब चौतिस लाख बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य अनुसार र आज र भोलि यो अभियान सञ्चालन गरिएको बाल स्वास्थ्य महाशाखाले जनाएको छ औषधि खुवाउने कार्यका लागि त्रिपन्न हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने बाल स्वास्थ्य महाशाखाका दीपक राज चौलागाईले जानकारी दिनुभयो सबै नगरपालिका तथा गाविसका हरेक ओडामा रोकिएको केन्द्रमा ती औषधि खुवाउने व्यवस्था मिलाइएको छ बाल मृत्यु घटाउन र भिटामिन एक कमीबाट हुने आँखा सम्बन्धी रोकथाम गर्न सुषधि खुवाउने कार्य हुँदै आएको छ दुई दिन लगातार स्थिर रहेको सुनको भाव शुक्रबार भने बढेको छ बुधबार र बिहिबार उनपचास हजार पाँच कारोबार भएको सुन शुक्रबार तोलमा पाँच सय बढेर पचास हजार पुगेको नेपाल सुनसी व्यवसायी महासङ्घले जनाएको छ अन्तर्राष्ट्रिय बजारमा भाव बढेकाले नेपाली बजार प्रभावित भएको हो तर डलरको विनिमय दर घटिकाले सुनको भाव थोरी मात्रै बढेको महासङ्घको भनाइ छ अन्तर्राष्ट्रिय बजारमा सुनको भाव शुक्रबार प्रतिअ अडतिस अट्ठाइस डलरले बढेर तेह्र सय अन्ठानब्बे पुगेको छ डलरको विनिमय दर भने 25 पैसा घटेर छ्यासी छ्यासी रुपियाँ साठी पैसा कायम भएको छ सुनको भाउ बढेपछि चाँदीको भाउ भने स्थिर रहेको छ चाँदी तोलाको आठ सय नब्बे रुपियाँमा किनमेश भइरहेको छ इराकको राजधानी बगदादमा भएको आत्मघाती बम विस्फोटमा दुई बालबालिका सहित कम्तीमा सत्ताइसजनाको मृत्यु भएको छ शहरको पश्चिम क्षेत्रमा रहेको एक क्याफेमा भएको बम हमलामा सयौं व्यक्ति घाइते भएको अधिकारीहरूले बताएका छन् प्रहरीका अनुसार एक आत्मघाती हमलाकारीले क्याफेभित्रै उक्त विस्फोट गराएको थियो विस्फोटका कारण क्याफेको भवन भत्किएकाले केही व्यक्ति त्यही पूर्याएका पुरिएको आशंका गरिएको छ आम निर्वाचनको तयारी भइरहेका बेला इराकमा विस्फोटका घटना बढिरहेको इराकी अधिकारीहरूले बताएका छन् गत सोमबार भएको बम आक्रमणमा परि एकतिसजनाको मृत्यु भएको थियो भने दुई सयभन्दा धेरै घाइते भएका थिए विस्फोटपछि प्रधानमन्त्री नुरी अल मालकी मालिकीले सुन्नी र सिया मुस्लिमको साम्प्रदायिक तनावले देशमा सङ्कट उत्पन्न भएको अभिव्यक्ति दिएका छन् र इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि मात्र खेल हुने भएको छ बेलुका सब आठ बजीपछि हुने खेलमा सनराइज हैदराबाद र किङ्स इलेभेन पन्जाब हिँड्नेछन् अहिलेसम्म छ खेल खेलेको हैदराबाद आठ अङ्कका साथ तेस्रो स्थानमा छ भने चार खेल खेल्दै चार अङ्क बटुलीको पन्जाब अङ्क तालिकाको छैठौँ स्थानमा छ एसिबिज दिल्ली डियर डेभिड्सले प्रतियोगितामा लगातार छैटौँ हार बिहारेको छ गैराति सम्पन्न खेलमा चेन्नई सुपर किङ्सले दिल्लीलाई छ्यासी रनको फ्राकिलो पराजित गरेको हो जितसँगै चेन्नई पाँच खेलमा मा, मा जित र मा हार बिर्दै छ अङ्कसै चौथो स्थानमा उक्लिएको छ चेन्नईले दिएको एक सय सत्तरी रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली सत्र दशमलव तिन ओभरमा तिरासी रनमा अल आउट भएको हो हवस् त अपरान्न चार बजीको खबर सकियो समाचारकक्षीबाट म सुजिता विदा हुन्छु नमस्कार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 ए हजुर आज मैले गहना किनेर ल्याएँ नि एक पटक हजुर पनि त्यसै रिसाउनुहुन्छ भने घर गहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चारी ज्यासलबाट ल्याएको नि कम बाठी ची?